यसअघिको अंकमा हामीले एक बिरानो टापुमा पुगेका जुजुमानले सार्वजनिक सम्पत्तिको रेखदेखमा मानिसहरूको खराब रवैया र त्यसले गर्दा श्रोतमा पुग्ने बारे गरेको अब अगाडिको यात्रा धुलै धुलो भएको गोरेटो बाटो चौडाहुँदाहुँदै गाउँको ग्राभल बाटोमा फेटिन्छ जंगलबाट निस्किएर फलफूल बगैंचा र अन्न उब्जिएका खेत अनि कमभिरालो भएका चरण पार गर्दै जुजुमान अगाडि बढे अन्नबाली लहराइरहेका खेतका दृश्यले उसलाई आफूले दिउँसोको खाना कम खाएको सम्झना गरायो त्यसैले केही खानेकुरा पाइन्छ कि भनेर जुजुमान मूल बाटो छोडेर छेउमा रहेको सफा सेतो घरतिर लागे त्यहाँ पुगेपछि उनले घरको अगाडिको बराण्डामा एउटै महिला र बच्चा सँगसँगै रूवावासी गरिरहेको उनले देखे मलाई माफ गर्नुहोस् जुजुमानले असजिलो मान्दै सोधे के तपाईहरूलाई केही दुःख परेको छ र ती महिलाले आँखाभरि आँसु पार्दै हाय मेरो श्रीमान भन्दै बिलोना गरिन् यस्तो घटना एकदिन हुन्छ भन्ने मलाई थाहा थियो उनलाई खाद्य प्रहरीले पक्रेको छ उनले सुक सुक गर्दै सुनाइन् महोदया यो सुनेर मलाई साह्रै दुःख लाग्यो तर के तपाईँले खाद्यप्रहारी भन्नुभएको हो जुजुमानले सोधे उनले सहानुभूति गर्दै त्यो बालकको कालो टाउको सुमसुम्याउँदै सोधे उहाँलाई किन पक्रेको ती महिलाले आँसु रोक्दै र दारा किर्दै ज्यादै तिरस्कारका साथ भनिन् धेरै खानेकुरा उत्पादन गर्नु नै उनको अपराध थियो जुजुमानलाई दिक्क लाग्यो त्यो टापु साँच्चै नै अचम्मको थियो धेरै खानेकुरा उत्पादन गर्नु पनि अपराध हो र जुजुमानले सोधे ती महिला बोल्दै गइन् । गयको वर्ष खाद्य प्रहरीले मेरो श्रीमानलाई कति खानेकुरा उत्पादन गर्ने र कति गाउँलेलाई बेच्ने भनी निर्देशन दिएको थियो उनीहरूले हामीलाई भनेका थिए धेरै खानेकुरा उत्पादन गरेमा यसले खानेकुराको भाव घट्छ र अरू किसानहरूलाई मर्का पर्छ उनले आफ्नो ओठ टोक्दै अस्पष्ट रूपमा भनिन् ती सबै किसानलाई एकै ठाउँमा राखेर दाँच्दा पनि मेरो लोग्ने जतिको कुशल खेतीवाल उनीहरू हुनै सक्दैनन् त्यति नै खेर आफ्नो पछाडिबाट तीखो हाँसोको गर्जन आएको जुजुमानले सुने एउटा गठिलो मानिस बाटोबाट त्यही घरतिर आइरहेको थियो हाहा हले जिस्क्याउँदै भने मेरो लागि कुशल खेतीवाल भनेको त्यही हो जसले खेत जोत्ने अधिकार पाएको हुन्छ ठिक आफ्नो हात हल्लाउँदै ती महिला र उनका छोरातर्फ आँखा तर्दै त्यो मानिसले निर्देशन दिन थाल्यो अब तिम्रा सबै सामानहरूको गुन्टा बनाऊ र यहाँबाट जाऊ शासकहरूको परिषदले यो जग्गा मलाई दिएको छ त्यो मानिसले भर्याङमा रहेको खेलौना कुकुरलाई टिप्यो र जुजुमानतर्फ फ्याँक्यो र भन्यो एकेटा यो महिलाले तेरो सहयोग लिन सक्छ त्यसैले यो ठाउँबाट गइहाल त अब यो ठाउँ मेरो भइसक्यो ती महिलाले रिसाएर आँखाभरि आँसुली उठ्दै भनिन् मेरो श्रीमान कुशल किसान हुन् उनी जस्तो तिमी कहिल्यै हुन सक्दैनौ यो कुरा बहसको विषय हो अशिष्ट रूपमा मुस्कुराउँदै ती मानिसले भने निश्चय नै उनको औला नै हरियो थियो के रोप्नुपर्छ र कसरी आफ्ना ग्राहकलाई खुसी तुल्याउनुपर्छ भन्ने कुरा उनलाई थाहा तर के गर्ने शासकहरूको परिषदले के के खेती गर्नुपर्छ र कति कति मूल्य तोक्नुपर्छ भनेको भने कुरा बिर्से यसै गरी परिषदले पारित गरेका नियमहरू खाद्य प्रहरीले कार्यान्वयन गर्छ भन्ने कुरो पनि उनले याद राखेनन् ती महिलाले चिच्च्याउँदै भनिन् तिमी परजीवी तिमीहरूले सधैँ गलत अनुमान गर्छौ तिमीहरूले खेती गर्ने अयोग्य तरिका अप्नाएका छौ खेती गर्दा मल र बिउको नोक्सान गर्छौ तिमीहरूले उमारेका वस्तु कसैले किन्नै चाहँदैनन् बाढी आउने ठाउँमा या सुक्खा माटोमा अन्नरोप्छौ यसबाट नोक्सान हुन्छ भन्ने कुराको तिमीहरूलाई मतलब नै छैन शासकहरूको परिषदलाई कुहिएको वस्तु पनि किन्न लगाउँछौ अनि परिषदले पनि तिमीहरूलाई प्रोत्साहन दिइरहेको छ अन्यलमा परेका जुजुमानले त्यति बेला भने के कुशल किसान बन्नु फाइदाजनक होइन त कुशल किसान बन्नु भनेको त यस्ता अल्छीहरूका लागि अडचन बन्नु हो नि ती महिलाले मुख रातो पार्दै भाषामा भनिन् मेरो श्रीमानले यो भ्यागुताले जस्तै शासकको चाकडी गरेनन् र इमान्दारीपूर्वक खेती गरेर उब्जनीका वस्तुहरू बिक्री गरे ती महिला र उनको छोरालाई दलानबाट बाहिर निकाल्दै ती मानिस बडबडाउन थाले भो भो पुग्यो तिम्रो श्रीमानले वार्षिक तोकिएको मात्रालाई स्वीकार गरेनन् कसैले पनि खाद्य प्रहरीलाई झुक्क्याउन सक्दैन बुझ्यौ अब बढी नबोल अनि मेरो जमिन छोडेर जाऊ जुजुमानले ती महिलालाई आफ्नो सामान बोक्न मदत गरे ती महिला र उनका छोरा आफ्नो घरबाट विस्तारै निस्कन थाले अलि अगाडि गएपछि बाटोको मोडबाट तीनैजनाले त्यो घर र धनसारलाई अन्तिम पटक हेरे अब तपाई के गर्नुहुन्छ जुजुमानले ती महिलालाई सोधे सुस्केर हाल्दै ती महिलाले भनिन् म महँगो मूल्यमा खानेकुरा किन्न सक्दिन मलाई आशा छ हाम्रा नातेदारहरूले हामीलाई मदत गर्लान् होइन भने शासकको परिषदलाई मलाई र मेरो छोरालाई मदत गर भनी विन्ती गर्नुपर्ला यसरी मानिसहरू गिडगिडाएको मददका लागि हार गुहार गरेको उनीहरूलाई मनपर्छ अमिर मुख पार्दै उनले भनिन् ती महिलाले बच्चाको हात समातिन् र ठूला गुण्टा बोक्दै हिँड छोरा भन्दै अगाडि बढिन् जुजुमान अब भोको भन्दा पनि बिरामी भएको अनुभव गर्दै आफ्नो पेट समात्दै ती आमा र छोरा अगाडि थाले। उद्यमीको यात्रा कहिले पनि सजिलो हुँदैन तर अप्ठ्यारादेखि न डराइकन रहने मानिसलाई नै त हामी उद्यमी भनेर चिन्छौ नि होइन र आजको कथामा यसैबारेमा जुजुमानले त्यो बिरानो टापुमा गरेको अनुभव सुन्यो जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अंकमा प्रस्तुत गर्छौं